नमस्कार स्वागत तथा अभिवादन सज का विविध गतिविधि को संगालू कार्यक्रम ओजे का खबर में खबर में छु म प्रेम सुनार ओजेलका खबर हरेक सोमबार साँझ ठीक यसै समयमा सामुदायिक रेडियो स्काई रेडियो गुल्मी रेडियो रिपब्लिक बुटोलबाट एकैसाथ प्रसारण हुने गर्दछ त्यस्तै मंगलबार साँझ सब सात बजे रेडियो रु सिरिङ सोही दिन साँझ आठ बजे सामुदायिक रेडियो ढोरपाटन बागलुङ सामुदायिक रेडियो पुष्पा नयाँ एफएम अर्घखाँची रेडियो गुल्मीबाट सभा सात बजे पुनः प्रसारण समेत हुनेछ त्यस्तै मङ्गलबार साँझ नौ बजे नेपाली संसार रेडियो अस्ट्रेलियाबाट अनि अनलाइन, अनलाइन, पेज, समेत राखे संसारोता सजी सकने व्यवस्था मिलाग्र ओजेल का खबर समाज में लुक दबाइक आवाज हो कार्यक्रम ओज का खबर को प्रधान विषय अनियमितता भ्रष्टाचार सामज को विकृति विसंगति ओजे परेका पड़े स्थान र्यक्ति हम मौलिक संस्कृति को पनी हामी खुलेर चर्चा करने हाम्रो यही यात्राको आज हामी एक सय एकसठ श्रृङ्खलामा छौँ आज हामी प्रस्तुत गर्नेछौँ इन्द्रगौँडाकी कल्पना खरालको रहस्यमय मृत्यु सम्बन्धमा प्रहरीको भनाइ अनि गत पाँच वर्षदेखि शौचालयमा बस्दै आएकी गुल्मी सिमल्टारीकी ज्ञानी परियारले दुई तले घर पाएको सम्बन्धी स्थलगत रिपोर्ट र निमित स्त जीवन को गत बाइस वर्षदी घरबार विहीन भर ओढ़ार बस् गुलमी हस्तीचौर का एक वृद्धा को हृदय विदारक कथ व्याथा सुना त अब को पौनी एक घंटा हमी संग रह आवास गहना गिरी एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहना गिरिया तमगास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनासत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौराब्बे र अन्ठानब्बे चार एक, एक। प्रोफ राइटर धर्म विश्व खर्मा सर्वप्रथम केही दिन अघि रस्यमय रूपमा मृत फेला परेकी गुल्मी इन्द्रीय गौडा की कल्पना खरालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक निशान्त श्रीवास्तव के भन्नुहुन्छ त सुनौ स्वागत छ यहाँलाई धन्यवाद श्रीवास्तवज्यू जुन गुल्मीको आँपचोर छ इन्द्रीय गौडा कि कल्पना खरालको रस्यमय मृत्युको खबर चाहिँ हामीले ओजल खबरमा उठाउँदै आएका छौँ सुरुदेखि नै र तपाईँहरूको धारणा चाहिँ अलिक आइसकेको थिएन अनुसन्धानकै कर्म भएकोले हामीले लिन चाहेनौँ र तपाईँहरूले दिन पनि चाहनु भएन र अहिले जुन आशङ्का गरिएका व्यक्ति समात्नु भएको छ अनि अहिलेसम्म के पाउनुभयो र ती का बारेमा के भइरहेको छ यसबारे जानकारी गराइदिनुहोस् न अब त्यसलाई चाहिँ जाहिरे परिसकेपछि सोधपुछ गऱ्यौँ त्यसपछि केही सम्बन्ध केही लिङ्केजहरू केही सम्बन्धहरू भेटायौँ हामीले भेटाइसकेपछि त्यही अब पनि परिसकेको अवस्थामा चाहिँ यो चाहिँ मुद्दा अगाडि चाहिँ बढाइसकेका छौँ र अब चाहिँ मुद्दा अगाडि बढाइसकेपछि अब यो क्रम में मुद्दा चलाउने क्रम में चाह बयायन लिने क्रम होता चा, बयान चाहिए लिंच बयान में उनके अब के कुछ करेअार अब थप अनुसंधान इसको अगर बढ़ी रखे इसमें हम धर चार पांच पार्टो चा, तेल खोतलने प्रयास हम करो पार्टोला अब, अब अभियुक्त के हिसाब से आपने कन्फ्यूज कर मुद्दा भर्खरे हम चलाक अब इसमें थप अनुसंधान प्रेमजी जस्तो यही केसका लागि अञ्चल प्रहरी कार्यालयबाट एसएसबी समेत आउनुभयो मिनमार लामाज्यू आउनुभयो होइन यसलाई तपाईँले उच्च महत्त्वका साथ लिनुभएको छ प्रहरीले भन्ने लागेको छ र उनलाई अदालत पठाउने काम सुरु भयो भन्ने पनि सुनिएको छ कि के हो अवश्य प्रेमजी अब यो चाहिँ एसएसआई आफै खटेर आइसक्नु भएको अवस्था र सबै कुराहरू हामीले पनि बुझ्यौँ र यसलाई चाहिँ बुझिसकेपछि मुद्दा अगाडि बढिसकेका छ अदालत पनि हामीले पुर्याइसकेका छौँ म्याथ पनि थप भइसकेको छ अब म्याद थप भइसकेपछि अब हामी सँग एउ समय अवधि छ त्यो समय अवधिभित्र हामीले चाहिँ मुद्दा बुझाउनु पर्ने हुन्छ त्योभित्र हामीले त्योभित्र चाहिँ हामीले बयानहरू लिने कुरा र थप पुष्टियाँ गर्ने तथ्यहरू हामीले चाहिँ जुटाउनु पर्ने हुन्छ त्यो, त्यो क्रम जारी छ समय दिएका व्यक्ति एकजना मात्रै छन् या अरू पनि अभियुक्त दुईजना छन् दुईजना अभियुक्त छन् अवश्य पनि यो बहुप्रतिक्षित घटना छ श्रोताका लागि सुरुदेखि नै उजेलको खबरमा तपाईँहरूले सुन्दै आउनुभएको छ र हामीले स्थलगत रिपोर्ट समेत प्रसारण गरिसकेका छौँ र यो बहुप्रतीक्षित घटनाको अवश्य पनि आगामी हप्तासम्म प्रहरीले छिनोफानो गर्नेछ दन्यवार। आ, दन्यवार अब सुनऊजा खबर को समाचार प्रभाव संबंधी खबर गुलमी को सीमलटारी में पांच वर्षदेखि शौचालय में बस्की ज्ञानी परिवार को कथ व्याथा ओजे का खबर में प्रसारण भे सुनेर युके समे घर बनाई जुन परिवार इस हप्ता घर प्रवेश कराइय सुनऊ घर प्रवेश कार्यक्रम स्थलगत रिपोर्ट दिदी एकदम खुसी हुनुहुन्छ यो घर सिँगार्नु होला नि बाबुहरू खुसी छ होइन कहाँनिर खाना पकाउनुहुन्छ तपाईँलाई युके समाज लगायत धेरैले सहयोग गरे उनीहरूलाई के भन्न चाहनुहुन्छ नि विदेशलाई के भन्न चाहनुहुन्छ अब हामी यो कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ र यो ज्ञानी कुन संस्था अब यहाँ हामी यो ज्ञानी दमाईको लागि काभ्रे जिल्ला निवासी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका एउटा उदार भावनाका धनी अर्जुन प्रसाद मैनालीज्यूद्वारा रु पैतिस हजार पठाई निजको एउटा जीवन स्तर सुधारको लागि एउटा सहयोग गर्नुभएको छ वहाँ लुरीमुरी धन्यवाद दीद वहाँ को उज्जवल भविष्य को कामनाद रो रकम हस्तान्तरण गरिदिनुहुन नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं सभासद घनश्याम गौतमज्यूलाई अनुरोध गर्दछु है अरू पैसामा रहन्छ यो चाहिँ अब ज्ञान दमाईलाई हामी यो घर गृह प्रवेश गराउने क्रममा छौँ उहाँहरू पस्दाखेरि फर्किनु पर्छ आइसकेस्ट आउँछ अलि यता खै जीसी, यहाँका मैले यहाँ उपस्थित हुनुभएका यो बडाचोर निवासी आदरणीय दिदी बहिनीहरू बुबाआमाहरूलाई के अनुरोध गर्न चाहन्छु भने यिनीहरू तपाईहरू आएका छन् यिनीहरूलाई आफू सक्दो सहयोग गर्नुहोला मान्छे हुन् कहिले काहीँ गल्ती गर्न सक्छ त्यसमा तपाईँहरूले विचार गरिदिनु होला भन्दै यो कार्यक्रम अब यही अन्त्य भएको जानकारी गराउँदै हामीहरू अबतिर लाग्यौँ धन्यवाद यत्र वर्षसम्म टोइलेटमा बसेको थी, हती थियो कोही बेला कस्तो त्यहाँ कस्तो अवसर एकचोटि पेट ढाडेर फुमफुम्तै भएर रुवास भयो सर त्यहाँ त्यसपछि के भयो भने जाँदाखेरि पेट ढाडिएको फुलिएको अनि के गरेर तात बानी लसुन र पेट घटाइयो कोही बेला खुट्टा ताने भन्यो भने चाहिँ राति अमेर जस्नु नजिक पर्यो चिच्याउ चाहिँ नाम लिन्छ पुनम दिदी भन्छ मात्र सुत्यो भने त्यो मैले दिन अनि घर ल्याइयो यसको सबभन्दा भूमिका त अब प्रेम सुनार चाहिँ हुनुहुन्छ हामीलाई त एउटा मात्रै एउटा सूचना मात्रै देययो तर विभिन्न ठाउँमा देशका कुना कुनामा खबर पठाउने प्रेम सुनारै हुनुहुन्छ आई हाम्रो मरम गाविस सबै बुद्धिजीवी दलहरू सबैको तर्फबाट धेरै धेरै धन्यवाद मैले सुनेको छु स्थानीय तहमा पुनमजी लक्ष्मीजीसी जसले सुरुका दिनदेखि अन्तिमसम्म उहाँलाई आज सम्झिनै पर्छ जुन भूमिका छ हामीले खोज्न पाएनौँ त्यति बेला पात्र खोज्न पाएनौँ उहाँले गरेको भूमिकाप्रति पनि हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ र त्यस्तै थुप्रै महिलाहरू हुनु रहेछ हामीले त्यति खोज्न सकेनौँ ती पात्रहरू ती दिदी पनि हाम्रो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ हस् धन्यवाद यो ज्ञानीको विषयमा जस्तै अब विगतदेखि ऊ एउटा त्यहाँ अबला त्यो बच्चाकै रूपमा त्यहाँ सिमलटरी ज गएदेखि हामी त्यसलाई एउटा मानवीय हिसाबले सहयोग गर्दै आयौँ तर अब थाहै रूपमा राख्नको लागि त्यो शौचालयमै भए पनि ती केटाहरूलाई राख्ने भनेर रा। अब मैले रातिमा गएर त्यो शौचालयको चाबी लगाएको थियो कलबले बनाएको जे होला भनेर त्यो चाबी फोरेर दुई भाइ छोराहरूलाई त्यहाँ लगेर राख्ने काम गरियो र फेरि धन्यवाद उहाँ हुनुहुन्थ्यो नेकपा एमाले रबुङका अध्यक्ष टिकाजी अब हामी नेपाली कांग्रेस मरभुङका सभापति दधिराम पौडेलसँग थोरै प्रतिक्रिया लिन गइरहेका छौँ जब ज्ञानी परिवार चाहिँ गत पाँच वर्षदेखि शौचालयमा बस्नुभयो र उन्नाइस वर्षदेखि व्यवरेसी हुनुभयो यति बेला उनले राम्रो घर पाकी छन् यत्रो जग्गा पाकी छन् तपाईँले यसलाई कसरी लिनुभएको उनी धेरै दुख पाएर बसिराखी थिइन् उनको पटक पटक गर्दा तिनटा बच्चा हुनु गयो भयो त्यस अवस्थामा पनि बजारवासीहरूले उहाँलाई सुत्केरी अवस्थामा अरू जाने अन्य प्रयोगको रूपमा खानापिना पनि बसोबास दियो अहिले आएर जाने वाग्लाको मधुराम पन्थीज्यूले हामी दुई चार ठाउँ जग्गाको लागि हामी हिँड्यौँ तर जग्गा दिएनन् यसलाई ल्याएर राखेँ हामीलाई अप्ठ्यारो हुन्छ भन्ने मनसाएहरू त्यस्तै हामीलाई मरुमा पनि एक दुई ठाउँ हामीलाई जग्गा यसलाई लिनुहुन्न भन्ने कुराहरू राखेँ तर हामी त्यस सिलसिलामा हामी घुम्दै बडाचौ जाने मधुसँग सम्पर्क राख्यौँ र अहिले हामी किन्न पनि सफल भयौँ र भोलि बिहान जाने उनको सभा सदाको लागि जाने छोराहरूको लागि समेत घडेरी घर जग्गा छ र उहाँ जाने सुखमय जीवन बिताउनु काङ्ग्रेसका पूर्व सभापति पछि अब एक माओवादी मरफुङका अध्यक्ष सूर्यबहादुर जीसीसँग प्रतिक्रिया लिन खोजिरहेका छौँ सूर्यबहादुर तपाईँलाई थाहा छ हिजो ओजेल खबरमा उठाउँदाखेरि बेगित हुन्छ हाम्रो गाउँको भनेका थिए एक दुई महिनासम्म मलाई गाली गर्ने मान्छे पनि भए अहिले तपाईँलाई कस्तो लागिरहेको जब उहाँको सहयोगमा म त यसको पक्षमा सुरुदेखि जो सहयोग सङ्कलन गर्नु पर्छ यसलाई अव्यवस्थित बसोबासबाट मुक्त गराएर व्यवस्थित बसोबास बनाउनु पर्छ भन्ने पक्षमै थिएँ कता कता दुर्गाबहादुर हाम्रो स्थानीय समाचारदाता दुर्गाबहादुर खड्काले यसलाई मिडियामा लैजान पर्यो तपाईँको प्रेम सुनारसँग कुरो गरेर यो चाहिँ अलिकता लोइदिन पर्यो भन्ने खालको दुर्गाबहादुरले भने हुनाले तपाईँ सन्जोङ भुल्नुभयो कि सम्झिनुभएको छ तपाईँ आ आउनुभयो सिमलटारी आइसकेपछि जुन चाहिँ मलाई ल यो राम्रो हो कि नराम्रो यो व्यवस्थित हो कि अव्यवस्थित हो भनेर जुन खालको दृश्य देखाउनु भयो मलाई म सिमलटारीकै बासिन्दा हुँ तर पनि मैले त्यस्तो एकजना पत्रकार आएर यो राम्रो दृश्य हो कि नराम्रो हो भनेर सोद्धा मलाई अत्यन्तै दुःख लाग्यो र म त्यसै दिनदेखि एउटा प्रण के गरेको थिएँ भने पत्रकार साथीहरूले यदि सहयोग गर्नुभयो भने मैले व्यक्तिगत रूपमा पनि कतिपय आफन्तहरूलाई मैले त गरेको थिएँ जस्तै युके समाजमा मेरो आफ्नै अङ्कल हुनुहुन्छ मिनबहादुर जीषी गोर्खा रेजिमेन्ट ब्रिटिसबाट रिटायर हुनुभएको अहिले वहीँ बसोबास हुनुहुन्छ त्यो युके समाजमा उहाँको भूमिका अलिक फराकिलो छ उहाँले जब त्यो तपाईँले पठाइदिएको मिडिया मार्फत उहाँले जुन चाहिँ हेर्नुभयो हेरिसकेपछि मलाई डाइरेक्ट फोन गर्नुभयो म बुटोल गएको थिएँ बुटोल गइसकेपछि उहाँले फोन गरिसकेपछि तपाईँले त्यो ओजेलको खबर प्रसारण गर्ने कुरामा कसले बन्द गर्न खोजेको त्यो मैले व्यक्ति चिनेको छैन तर त्यो चाहिँ अत्यन्त कारण अहिले प्रमाणित भएको जुन कुराले एउटा ज्ञानी परिवारको एउटा छोराहरू जुन भली काम गरेर खाने अवस्थामा छ तिनीहरूलाई बसोबासको एउटा व्यवस्थित बसोबास भयो त्यसकारण तपाईँहरू पत्रकार खास यो मिडियामा धेरै उचाल दिएको पछि त अरू मिडिया पनि लागेको अरूले पनि सहयोग गर्नुभयो तर प्रेम सुनारले जुन बेला जोखिमपूर्ण चाहिँ उद्देश्यका साथ जोखिम ढङ्गले पनि त्यो समाचार प्रसारण गर्नुभयो आज त्यो परिणाममा हम खुशी छत्यं खुशी छब लग क्या असहाय अनाथ थोको बसोवास व्यवस्थित भारत आउ हूं उचित छुचित छुट्टाई दामला अत्यन्त राविष्य में दर्दनाक घटना प्रति यहां हमें सूचना दिशा यहां तेजी उठाई दरू यस व्यवस्थित होने यही भन्न चाहू मज अत्य गर्वित धन्यवाद आज बाट यो ढुङ्गे घरमा लागि पहल गर्नेहरूमा सर्दा कस्तो महसुस गर्नु भएको छ लक्ष्मीजी हिजो कस्तो थियो र आज के भयो हिजो कस्तो थियो भनी अब उसक आमा छोडेर पहिलो गएकी बाबुले अर्को दुलाई ल्याएको विचार सानै सात वर्षको जस्तो मलाई लाग्छ उसको उमेर यहाँ आउँदाखेरि मैले त्यसलाई भने सुताएँ मैले त्यसलाई ढोका मुगा सुताएँ उसलाई मैले धेरै माया मेरा छोरी थिएन मैले छोरी सरको माया गरेर हुर्काएँ अनि हुर्काउँदा हुर्काउँदा यहाँ ठुली भई ठुली भइसकेपछि सबैको जुठो भाँडो गरेर ऊ खानी भई त्यसपछि ठुली भएपछि त्यसलाई प्युठान खाले लयो लएपछि एउटा छोरा जन्मियो होइन यहीँ यहाँ आएर जन्मियो यहाँ यहाँ जन्मिसकेपछि हामीले सबैले त्यसलाई माया गऱ्यौँ तेल दिने चामल दिने एका चाख मासु खुवाउने घिउ खुवाउने त्यसलाई पारलायौँ अनि त्यसो त कोहीँ न एउटा छोरी जन्मछ छोरो जन्म्यो त यहीँ बसो भनेर हामीले भन्दाखेरि ऊ मानिन ऊ फेरि अम्बरपुर गाडी ल उसलाई अम्बरपुर गाडी ल एउटा छोरो जन्मियो यहीँ आएर जन्मियो यहीँ आएर जन्मिसकेपछि पनि हामीले कति गाली गऱ्यौँ त्यसलाई सेवा गऱ्यौँ त्यस्तै गऱ्यौँ हामीले उठायौँ त्यसलाई पार लायौँ अनि पछि पनि लास्ट फेरि त्यसले बाबुको ठेगाना नभएको झन् थाहै नभएको हाम्रो छोरो जन्मियो जन्मिसकेपछि अब यस्तै ताल्य हो अनि छोराछोरी धेरै हुने भयो योसम्महरूले कति उसम्म उठाएर कति सहयोग गर्ने भएन भनेर हामी सबै बजार मिलेर कुरोकानी गरेर त्यसलाई परिवार नियोजन गर्नलाई सबैले ऊ गर्यौँ अनि हामीले ऊ मात्र जाँदाखेरि गर्दैनन् यतिहरू गार्जेन कोस भने गार्जेन हामी छौँ यसको भविष्यको पनि हेर्न पर्छ गरिब दुःखीलाई नि हामीले हेर्न पर्छ भनेर त्यहाँनिर त्यसलाई परियोजन गराइयो र ओलीले हाल तिनवटा छोरा छन् हुर्किसक्ने होइन हजुर मलाई खुसी असाध्यै लाचारा त्यो झुठो काँठो सोह्रेर दुनियाँको खाएर बाँचे हुर्की मान्छे आज न त्यस्तो राम्रो ढुङ्गे घरमा जान पाउँदा आज कोदामा सुत्न पाउँदा ऊ पनि खुसी छ र मलाई नराम्रो ला छोडेर गएको नराम्रो लाग्छ मैले हुर्काएँ अहिले धेरै उसको लागि मैले धेरै उ गरेँ मलाई नराम्रो लाग्छ लक्ष्मी दिदी हिजो दियो र उसलाई रात मिल्यो होइन र उसले तपाईँले गरिदिएको कुरा वास्तविक रहेछ अहिले ठिक गर्न रहेछ र उसलाई विदेशी दाताहरूले उसलाई सहयोग गरेर त्यो पैसाले ऊ त्यत्रो घरभित्र भित्रिन पाए आज खुट्टा पछाएर सुत्न पाए एउटा टोइलेट भित्र कोचारेर ती तिनजना सुत्दै बस्दै छोरो जेरो अन्य समाज सेवी अनि ज्ञानीको कथा व्या उजेलका खबरमा जोड्न सहयोग गर्ने साथी दुर्गा बहादुर खड्का र यी शौचालयमा बस्दै आइरहेकी ज्ञानीको घर बनाइदिने युके समाज लगायतका दानवीरहरू प्रति कृतज्ञता प्रकट गर्दै ज्ञानी को घर प्रवेश को स्थलगत रिपोर्ट यही बीट मारना चाहु धन्यवाद